यूएसएआईडी आशा परियोजना नेपाल को संयुक्त प्रस्तुति रेडियो कार्यक्रम देश परदेश नमस्कार म अनु उपाध्याय र म पवन ने रेडियो कार्यक्रम देश परदेशको पर्खाइमा रहनुभएका सबै सहभागीलाई स्वागत छ कार्यक्रम देश परदेश काम र रोजगारीको सिलसिलामा परदेश जानेहरू र उनीहरूका बारेमा चासो राख्ने नेपालीहरूको स्वर आवाज मार्फत सरोकार समेट्ने साझा थलो हो काम र रोजगारीका लागि परदेशको बसाई र छुट्टी तथा चाडपर्वमा घर आउने जाने क्रम सँगै विभिन्न सवालहरू खास गरी रोग एचआइभी र एड्सका बारेमा विभिन्न कुराकानीहरू लिएर हामी हरेक साता करिब आधा घण्टाका लागि केही वर्षदेखि रेडियो मार्फत तपाईँहरूमाझ आइरहेका छौं आज हामी देश परदेश कार्यक्रम लहरको एक सय चौरानब्बे भागमा छौ कार्यक्रम देश, देश परदेश लहरको आज यो अन्तिम प्रस्तुति हो गएको कार्यक्रममा हामीले का देश परदेश कार्यक्रमको अहिलेसम्मको प्रस्तुतिको बारेमा कुराकानी गरेका थियौँ देश परदेश कार्यक्रम लहरको अन्तिम प्रस्तुतिमा आज हामी सन् दुई हजार देश परदेश कार्यक्रम सुरु गर्दाको सन्दर्भलाई सम्झनेछौ अनि कार्यक्रमको प्रभावकारिता र यसपछिको योजनाका बारेमा पनि चर्चा गर्नेछौ यसै गरी नाटक श्रृङ्खला सोधै यात्रा का चर्चित पात्र कुराकानी समेटिग रेडियो सामग्री आज हमी संगे बसेर सुन्ने पवनजी आज हामी देश परदेश कार्यक्रम लहरको अन्तिम भागमा कुराकानी गर्दैछौ भन्ने कुराले साह्रै नरमाइलो लागिरहेको छ मलाई त मलाई पनि त नरमाइलो लागिरहेको छ नि अनुजी एक हप्तासम्म हामी हाम्रा सहभागी साथी सँगै रह्यौँ रेडियो तरङ्ग मार्फत सहभागी साथी र हामी बिच एक किसिमको सम्बन्ध नै स्थापित भइसकेको थियो तर अर्को हप्तादेखि नै हामीले हप्तै रेडियो सहभागीलाई भेट्न पाउने छैनौँ भन्ने सम्झदा त साँच्चै अनुजी साह्रै नै नरमाइलो हुँदो तर नि पवनजी कार्यक्रम सकिने सहभागी साथीहरूसँगको हाम्रो भेट नै नहुने अथवा सबै थोक त्यही सकिने पनि होइन नि होइन त्यो त पक्कै पनि होइन बरु यो कार्यक्रमको बारेमा र कार्यक्रम सकिन लागेको सन्दर्भमा हाम्रो सहभागी साथीको विचार पनि बुझाउन अनुजी हुन्छ नि कार्यक्रम देश परदेशलाई नियमित सुनेर छलफल गर्न स्थानीय स्तरमा स्वत स्फूर्त रूपमा जुझारु देश परदेश रेडियो सहभागी समूह गठन गर्नुभएका मिर्गे पाँच चिलाउने खर्क दोलखाका अर्जुन दाहाललाई मैले भेटेकी थिएँ उहाँलाई मैले अब देश परदेश कार्यक्रम सकिँदैछ तपाईँलाई कस्तो भनेर सोधेकी छु अलिक दुःखै लाग्यो होइन प्रोग्रामले अब हामीलाई एउटा जुन सङ्गठित बनाउनलाई एउटा अभिप्रेरणा दिएको थियो होइन अब त्यसलाई कसरी थेक्ने भन्ने समस्या आएको जुन मुख्य कुरा हो त्यो कुरा नै अब नभइसकेपछि अब साथीहरूलाई के को रूपमा उ गर्ने कार्यक्रम देश प्रदेश चाहिँ दुई वर्ष अगाडिदेखि नै सुन्नलाग हो जब हामीले जुजारू देश प्रदेश रेडियो श्रोता सहभागी समूह बनायौँ त्यसपछि चाहिँ हामी कार्यक्रम सुन्न लागेका हौँ यो कार्यक्रमले एकदमै जसरी गर्नुपर्ने थियो त्यसरी गरेको देखाएको छौँ पहिला कार्यक्रम सुन्दाखेरि भनेको त्यो छलफल हुँदैन थियो होइन कति सुन्यो त्यसपछि अब त्यसमा मिसन अन्डरस्ट्यान्डिङ भयो भने पनि चुप्प लाग्यो बस्यो होइन त्यसपछि साथीहरू बिचमा नि अब सुन्यो कार्यक्रम भनेर अब साथीहरूले नभन्ने आफूले कसैलाई नभन्ने हुँदाखेरि त्यसले चाहिँ के गर्दैन थियो भने एउटा पूर्णकालीन स्मृतिमा राख्दैनथ्यो त्यसपछि चाहिँ त्यो कार्यक्रम सुन्ने त्यसमा भएका जुन घटनाहरू छन् त्यसमा भएको नाटक छ जुन देश प्रदेशमा भएको स्वदेश भन्ने ना नाटक अब त्यो नाटकमा के भयो त फेरि अर्को आउने अङ्कमा के होला भन्ने विषयमा छलफल गर्दाखेरि एउटा बुझाइलाई परिपक्व बनाएको छ र पहिला एक्लै सुन्दाखेरि चाहिँ त्यो नभएको जस्तो लागेर नै त्यो श्रोता सहभागीसम्म गठन गरिएको एचआइभी एड्सको बारेमा त विद्यालयको पाठ्यक्रममा पनि छ तर विद्यालयको पाठ्यक्रममा जति छ त्यो चाहिँ अब शिक्षकहरूले अझै पनि खुलस्त रूपमा पढाउने गर्नुहुन्न त्योभन्दा यहाँ अलिक खुलस्त हुन्छ अनि फेरि अब यो दौतरी भनौँ न साथीहरूको एउटा समूहमा चाहिँ खुलस्त भएर कुरा गर्ने चलन पनि हुन्छ पहिला हाम्रो साथीहरू आफ्नै साथीहरू बिचमा पनि त्यति प्रष्ट रूपमा खुलेर नबोल्ने होइन अझ जस्तो एचआइबिएस भनेको जुन जुन भनौँ न अझै समाजले के गर्दैछ भने त्यसलाई चाहिँ नकारात्मक दृष्टिकोणले हेर्दैछ त्यस्तो विषयमा त झन प्रष्ट रूपमा खुलेर बोल्दैनथे त्यसले चाहिँ के गरेको छ भन्दा साथीहरू बिचमा प्रष्ट रूपमा अन्तर्क्रिया गर्न सक्ने एउटा क्षमता विकास गराएको छ समूहभन्दा बाहिर चाहिँ जस्तो कि दोलखा जिल्लामा र स्पेसल्ली जुन हामीले श्रोता समूह गठन गरेका छौँ त्यो ठाउँमा पनि मानिसहरू विदेश जाने दार्जिलिङतिर जाने कमाउने आउने त्यो प्रवृत्ति छ त्यो भएको हुनाले उनीहरू पनि प्रोग्राम सुन्ने अनि भनौँ न यस्तो बारेमा त बुझिराख्नुपर्छ भन्ने कुराको एउटा चेतना विकास भाव जस्तो चाहिँ हामीलाई लागेको यो कार्यक्रम जब हामी सुन्न लाग्यौँ अनि यो चाहिँ एउटा के भयो त भन्दा समूह चाहिँ एउटा त्यो माध्यम भयो कि साथीहरूको बिचमा अरू अरू परेका समस्याहरूको बारेमा पनि छलफल हुने गर्छ त्यसले गर्दाखेरि के हुन्छ त भन्दा साथीहरूमा अब जस्तो कि आफ्नो आफैले लुकाउनुपर्ने जुन स्थिति कम भएको छ अब मेरो इन्डिभिजुअल कुरा गर्नुहुन्छ भने जस्तो कि मलाई चाहिँ यो प्रोग्राम प्रोग सुनिसकेपछि एउटा नेतृत्व गर्न सिकाएको छ साथीहरूसँग कसरी कुरा गर्दा चाहिँ साथीहरूले प्रश्न रूपमा बुझ्छन् कसरी चाहिँ साथीहरूलाई बुझाउन सकिन्छ नाटक चाहिँ अब के हो त भन्दा गाउँ स्तरमा चाहिँ एकदम प्रत्यक्ष प्रभाव पारेको देख्छु क्या म नाटक आयो भने ओहो के हुन्छ त त्यो कार्यक्रममा भनेर चाहिँ त्यो नाटकले चाहिँ के गर्ने त भन्दा नाटक सु उनीहरू सुनेसँगसँगै त्यसले चाहिँ ज्ञानको वृद्धि क्षमता बढाउँदै गएको अब त्यहाँ एचआइबी त्यो सङ्क्रमितहरूको पनि आवाज सुन्या छन् सुनिसकेपछि ए तिनीहरूलाई त्यस्तो पर्याएर छ त्यसले चाहिँ ज्ञानको विस्तार गर्दै लगेको छ अर्जुनजी देश परदेश कार्यक्रम ने स्थानीय स्तर में पार प्रभाव के बारे में सुंदा तारे खुशी लगे खासगरी को मध्य र सुदूरपश्चिम क्षेत्र का नेपाली रहां काम काारत जाने प्रवासी लक्षित करे शुरू कर रेडियो कार्यक्रम देश परदेश समग्र देशभरीका श्रोता प्रभाव छोड़ना सफल को यो खुशी को कुरा आधा घण्टाको साप्ताहिक रेडियो कार्यक्रम देश परदेश उत्पादन र श्रोता समूह सहजीकरणमा मध्य र सुदूरपश्चिम नेपालका विभिन्न साझेदार संस्थाहरू र यी संस्थाहरूसँग आबद्ध सामुदायिक संवाददाता अनि भारतको नयाँ दिल्ली स्थित आइडियोसिन्क मिडिया कम्बाइनको प्रत्यक्ष योगदान रहेको थियो यसरी इक्वल एक्सेस नेपालको उत्पादन टोली र सामुदायिक संवाददाताहरूको सामूहिक प्रयासका कारणले नै देश परदेश सबैमा प्रभावकारी रेडियो कार्यक्रमको रूपमा परिचित भएको छ रेडियो कार्यक्रम देश परदेश उत्पादनमा सुरुदेखि नै कञ्चनपुर र कैलालीबाट काम गर्दै आउनुभएका कञ्चनपुर भीमदत्तनगर शुक्लाफाटा एफएमका स्टेसन म्यानेजर धीरेन्द्र सिन्नालले यो कार्यक्रममा संलग्न हुँदाको आफ्नो अनुभव हामीलाई बताउनु भएको छ शुक्लाफाटा एफएमका टेकेन्द्र भट्टले उहाँसँग गर्नुभएको यो कुराकानी अब सुनौ देश प्रदेश कार्यक्रममा तीन चार वर्षदेखि काम गर्दाको यो अनुभव पक्कै पनि एउटा कार्यक्रम उत्पादकको हैसियतले भन्नुपर्दा मेरो लागि निकै उपलब्धिमूलक रह्यो किनभने सुरुमा जुन बेला एचआइबी गर्न फिल्डमा जाँदाखेरि मान्छेहरूलाई एचआइबी एड्स भनेको के हो भन्ने कुरा समेत थाहा पाउन गाह्रो थियो र एचआइबी एड्सको बारेमा बोल्ने मान्छे भेट्टाउन पनि विशेष गरेर समुदायको मान्छे भेटाउन निकै गाह्रो रहेको अवस्थामा हामीले काम सुरु गरेका थियौँ र अहिले आएर एचआइबी एड्सको बारेमा कुरा गर्ने मात्रै होइन एचआइबी संक्रमित मान्छेहरू स्वयं पनि हामीसँग अन्तर्वार्ता दिनको लागि तयार भएको अवस्थामा उनीहरूको सेन्टिमेन्टलाई कुनै पनि किसिमको दुःख नपुग्ने गरेर कसरी रेकर्ड गर्ने र कसरी भावनात्मक रूपमा सत्य तथ्य कुराहरू बाहिर ल्याउने भन्ने कुरा चाहिँ एउटा कार्यक्रम उत्पादकले सिक्नुपर्ने कुरा हुन्थ्यो र त्यो सिक्न देश प्रदेशले निकै ठुलो एउटा अवसर जुकाइदियो जस्तो मलाई लाग्छ सुदूरपश्चिमी नेपालमा एचआइभी र एड्सको वर्तमान अवस्थालाई हेर्दा रेडियो कार्यक्रमले स्थानीय स्तरमा कस्तो भूमिका खेल्न सक्छ जस्तो लाग्यो तपाईँलाई रेडियो कार्यक्रमले यस्तो समुदाय जो चाहिँ साक्षर पनि छैन पढ्न लेख्न पनि जान्दैन उनीहरूमा ज्ञानको कमी छ तर एउटा रेडियो कार्यक्रम जो चाहिँ उनीहरूको पहुँचमा हुन सक्छ रेडियो कार्यक्रमबाट उनीहरूले धेरै कुराहरू बुझ्न सक्छन् र यही देश प्रदेशको क्रममा पनि हामीले हेर्ने हो भने एचआई भी एडसको बारेमा यसलाई सकारात्मक रूपमा लिनुपर्छ एउटा ठुलो समस्या हो भनेर नबुझेर यसलाई चाहिँ एउटा शारीरिक अवस्था हो भनेर बुझ्ने किसिमको वातावरण पक्कै पनि देश प्रदेश कार्यक्रमले बनाउन सक्यो र अहिले पनि थुप्रै कामहरू गर्न बाँकी छ जस्तो संक्रमितका बाल बालिकाहरूलाई के गर्ने भन्ने कुराहरू अझै हुन सकेको छैन किनभने उनीहरूलाई हेर्ने कुनै पनि वातावरण बनेको छैन उनीहरूको लागि एडभोकेसी गर्ने खालको न त सङ्घ अहिले बनेका छन् त मलाई लाग्छ रेडियो कार्यक्रमले अझ पनि ठुलो भूमिका खेल्नुपर्ने ठाउँ चाहिँ यसमा पर्याप्त रूपमा छ अब देश प्रदेश कार्यक्रम सकिँदैछ के योजना छ तपाईँको यो कार्यक्रमले एउटा हाम्रो दायित्व के हो भन्ने कुरालाई बुझाउन सफल भएको छ जस्तो मलाई लाग्छ और जहांसम एटा प्रड्यूसर को हैसियत मैं भन्न पर्दी अपने कंट्रोल में, में रेडियो स्टेशन भी हाँक्ने मौका आय होना मैं के सुदूरपश्चिम को हक में एचआईबी एड संबंधी कार्यक्रम अहां समुदाय को, को, को आवश्यकता हो तो भारत के लग्स वधी घंटा को प्रसारण कर नकिए पंद्रह मिनट समय को एटा देश प्रदेशकटिन्ू रूप वो भलाो शुक्ला फाटा एफ एम बाटे प्रसारण करने मेरे योजना मलाई त कञ्चनपुर भीमदत्तनगर शुक्लाफाटा का स्टेसन म्यानेजर धीरेन्द्र सिनालको कुरा र यो एफएमबाट छिट्टै सुरु हुन लागेको एचआइभी सम्बन्धी कार्यक्रमको कुरा सुनेर रमाइलो लाग्यो हो त नि शुक्लाफाटा एफएम सुनिने क्षेत्रका हाम्रा रेडियो सहभागीका लागि एचआइभी र एड्सका बारेमा जानकारी पाउन र आफ्नो जीवनमा परिवर्तन ल्याउन यो कार्यक्रम निकै सहयोगी हुनेछ भन्ने हाम्रो विश्वास छ कार्यक्रम देश परदेशले कार्यक्रम उत्पादन र प्रसारणको एक हप्ता पार गरिसकेको छ यो बीचमा कार्यक्रमले प्रत्येक र अप्रत्यक्ष प्रभाव पारेका थुप्रै सफलताका कथाहरू हामीले प्राप्त गरेका छौ सन् दुई हजार नेपाल सरकारले गरेको नेसनल डेमोग्राफिक हेल्थ सर्भेको नतिजाले स्वास्थ्यसँग सम्बन्धित रेडियो कार्यक्रमहरूमध्ये श्रोता सहभागिताका आधारमा देश परदेश कार्यक्रम पाँचौं स्थानमा परेको देखाएको छ यो बाहेक इक्वल एक्सेस नेपालले गरेको ब्रोडकास्ट अडियन्स सर्वेबाट यो कार्यक्रम लगभग बत्तीस लाख नेपालीहरूले नियमित रूपमा सुन्ने गरेको देखिएको छ यसरी हेर्दा यो कार्यक्रम देश परदेश श्रोता रेडियो श्रोताहरूमाथ्य परदेशले एचआईभी र एड्सका बारेमा जनचेतना जगाउने मात्र होइन यो क्षेत्रमा काम गर्ने अन्य संस्थाहरूको कार्यक्रम र रा रणनीति कार्यान्वयनका लागि पनि प्रत्यक्ष सहयोगी साबित भएको छ भन्नुहुन्छ राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डाक्टर लक्ष्मीराज पाठक क्षेत्रमा जाँदाखेरि सुदूरपश्चिम र मध्य पश्चिमतिर जाँदाखेरि यस बारेमा सुनेको छु यो कार्यक्रम सुनेर लाभान्वित भएका व्यक्तिहरूसँग अन्त प्रक्रिया गर्दाखेरि उहाँले धेरै नै राम्रो कार्यक्रमहरू भन्नुभएको थियो कामको खोजीमा भारत गइरहनेहरूको समूहलाई चाहिँ बढी प्रभावित भएको पाए। मैले पाएँ मैले चाहिँ तपाईँको कार्यक्रम मार्फत जिल्लाको कुन ठाउँमा कस्तो किसिमको सेवा उपलब्ध छ भनेर भने, भने, भने। त्यो उहाँले अनुभव गर्नुहुन्छ जस्तै भनौँ डोटीमा कैलालीमा कञ्चनपुरमा सुर्खेतमा जुन जुन जिल्लामा कार्यक्रमहरू छ त्यहाँ चाहिँ एआरटी सर्भिसेस बालबालिकाको लागि सेवाहरू महिलाहरूको लागि सेवा केन्द्रहरू खोलिएका छन् धेरैलाई चाहिँ त्यो कुरा पहिलो कुरा त जानकारी दिने कि त्यहाँ सेवा उपलब्ध छ तपाईहरू जानोस र सेवा लिनुहोस् त्यसैले यो कार्यक्रम मार्फत चाहिँ हामीले घचघ्याउन सक्यौँ अब अहिले चाहिँ एड्स लागेका व्यक्तिहरूले पनि उपचार गर्यो भने त्यो चाहिँ आफ्नै किसिमले जीवनयापन गर्न सक्दछ भन्ने कुराको जानकारी प्रत्येक पुरूष र महिलाले पायो भने बढी उपयोगी हुन्छ जस्तो मलाई लाग्दछ फिल्डमा गएर मान्छेहरूलाई भेटेर कुराकानी गर्दाखेरि अरू विभिन्न माध्यमहरू भन्दा रेडियो कार्यक्रम चाहिँ विशेष गरी कतिको प्रभावकारी र कसरी सहयोगी रहेको पाउनुभयो यहाँले अहिले नेपालमा सबै ठाउँ प्रत्येक घरमा टिभी जाने अवस्था छैन तर रेडियो चाहिँ प्रायः प्रत्येक घरमा पाएका छौँ हामीले होइन त्यसैले रेडियो कार्यक्रम भनेको घर घरको कार्यक्रम हो प्रत्येकले आआफ्नो समयमा महिलाले आफ्नो समयमा र पुरुषले आफ्नो समय, मा, समय, समय उपलब्ध समयमा चाहिँ त्यसलाई सुनेकै हुन्छन् एउटा मात्रै माध्यम भएको हुनाले यो चाहिँ अति उपयोगी छ भन्ने हामीलाई लागेको छ यो कार्यक्रमले निरन्तरता पाउनुपर्छ जस्तो मलाई लाग्दछ एक सय चौरानब्बे हप्तासम्म यौनरोग सुरक्षित बसाइसराई एचआईभी र एड्सका बारेमा जनचेतना र व्यवहार परिवर्तनको वकालत गर्दै आएको देश परदेशले यो हप्तादेखि नै विश्राम लिँदैछ एफएचआई फ्युचर्स र आम्दाको प्राविधिक अनि युएसएआईडी आशा परियोजनाको आर्थिक सहयोगमा सन् दुई हजार चारदेखि इक्वल नेपालले आधा घण्टाको साप्ताहिक रेडियो कार्यक्रम देश परदेशको शुरूआत गरेको थियो यो कार्यक्रम शुरू हुँदाको सन्दर्भ यसको प्रभावकारिता र यो कार्यक्रम अब निरन्तर हुन किन सकेन भन्ने बारेमा फेमिली हेल्थ इन्टरनेसनल आशा परियोजनाका टिम लिडर भूषण श्रेष्ठसँग मैले कुराकानी गरेकी छु हामीले यो सुरक्षित बसाइसरा कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू ल्याएका थियौँ त्यसमध्ये एउटा महत्वपूर्ण कार्यक्रम चाहिँ यो रेडियो कार्यक्रम थियो यसले चाहिँ हाम्रो इन्डियामा रहेका प्रवासी कामदारहरू नेपालमा रहेका उहाँका परिवारका सदस्यहरूलाई लक्षित गरेर कार्यक्रम अगाडि लग्ने सोच बनाएका थियौँ अब हामीहरूलाई थाहै छ ग्रामीण समुदायमा चाहिँ अरू सञ्चार माध्यमहरूको तुलनामा चाहिँ रेडियोहरूको पहुँच सहज सुलभ र सस्तो हुने भएकोले हामीले यो कार्यक्रमलाई चाहिँ रेडियोको मार्फत लाने विचार गर्यौँ र यो कार्यक्रम एक किसिमले नौलो कार्यक्रम पनि थियो कार्यक्रम सेटेलाइट च्यानलबाट प्रेसित हुने भएकोले भारतमा रहेको प्रवासी नेपाली कामदार र उनको नेपालमा रहेको परिवारले एकैचोटि सुन्ने भएकोले हामीले चाहिँ रेडियो तरङ्ग मार्फत उहाँहरूलाई जोडेका पनि थियौँ र साथै एउटा रेडियो सहजकर्ताले समूहलाई रेडियो कार्यक्रम सुन्न छलफल गर्न पनि सहजीकरण गर्न मद्दत गर्नुहुन्थ्यो जसले गर्दा यो अरू कार्यक्रम भन्दा भिन्न एक्लैले सुन्ने होइन कि बसेर सुनेर छलफल गर्ने थाहा नभएको बुझ्ने नयाँ नयाँ कुराहरू सिक्ने पनि मौका दिन्थ्यो यो कार्यक्रमले यो सबै कारणहरू मध्यनजर गरेर हामीले चाहिँ यो रेडियोको मार्फत यो देश प्रदेश कार्यक्रम सञ्चालन गर्नलाई चाहिँ रेडियोलाई नै एउटा प्रभावकारी माध्यमको रूपमा छानेका थियौँ यो कार्यक्रमको प्रभाव के देख्नु भएको अध्ययन अनुसन्धान गर्दा मेरो विचारमा यो दुवै देशमा लक्षित श्रोताहरूमा सन्देश लिएर पुग्नलाई एकदमै प्रभावकारी रहेको देखियो म इन्डियामा गएको थिएँ शिक्षा र मनोरञ्जन दुवै दिने भएकोले नेपाली प्रभाव वासी दाजुभाइहरूमाझ यो कार्यक्रम चाहिँ निकै लोकप्रिय रहेको इन्डियामा जाँदाखेरि पनि मैले थाहा पाएँ र नेपालमा त मैले यो कैलालीदेखि अछामसम्म पनि श्रोता समूहहरूसँग अन्तर्क्रिया गर्दाखेरि उहाँहरूले नै धेरै नै कुरा बुझिसकेर चाहिँ कति कुराहरू व्यवहारमा पनि लागू गरेको पाएँ उदाहरणमा जस्तै उहाँहरूले चाहिँ श्रीमानहरू भारतबाट नेपालमा फर्किँदाखेरि भिसिजी सेन्टरहरूमा टेस्ट गर्न लाने चिठी मार्फत एचआइभीबाट सजग रहन चाहिँ सन्देशहरू पठाउने आफ्नो श्रीमानसँग चाहिँ कन्मको बारे खुलेर कुरा गर्न सक्ने आँट बानी पनि भएको साथ ही ग्रामीण महिला सशक्तिकरण होदत पुराक मैले। पाए साथै यो कार्यक्रमले चाहिँ समुदायमा जुन एचआईभी संक्रमित प्रति गरिने भेदभाव र लान्छनालाई पनि निकै कम गर्नलाई चाहिँ यो कार्यक्रमले चाहिँ योगदान दिएको मैले महसुस गरे स्वास्थ्य सेवा लिने बानी र प्रविधिमा पनि यसले चाहिँ प्रभावकारी चाहिँ भूमिका खेलेको पाए साढे तीन वर्षसम्म चलेको यो रेडियो कार्यक्रम देश परदेश अब बन्द हुँदैछ यो कार्यक्रमले निरन्तरता पाउन किन सकेन हरेक परियोजनाको सीमित कार्य अवधि हुन्छ र त्यस्तै गरेर यो हाम्रो कार्यक्रमको पनि सीमित कार्य थियो र त्यही कारणले गर्दाखेरि यो महिनामा कार्यक्रम अन्त्य हुँदैछ यो लोकप्रिय कार्यक्रम हो हामीलाई थाहा छ तर नचाँदा नचाहँदै पनि यो रोकिने भएको छ तर यहाँहरूलाई अर्को के पनि निवेदन गरौँ भने अरू आइएनजिओ एनजिओहरूले प्रवासी र उहाँहरूको समुदायलाई लक्षित विभिन्न कार्यक्रमहरू ल्याउनु भएको छ जस्तै मैले अहिले भर्खर सुनेको छु शुक्ला फाँटा एफएमले पनि सुरुवात गर्न लागेको छ यस्तै कार्यक्रम भनेर जसले गर्दाखेरि यो एचआइभी प्रिभेन्सनको कार्यक्रम निरन्तर अघि नै बढिरहन्छ म के पनि जोड्न चाहन्छु भने यो परियोजना मार्फत रेडियो उपलब्ध भएको श्रोता समूहहरूमा श्रोता समूहलाई निरन्तरता दिँदै अन्य कार्यक्रम पनि सुन्दै रहनुहोला भन्ने पनि म आग्रह गर्न चाहन्छु र अन्त्यमा सबै नियमित श्रोता साथीहरूलाई यो कार्यक्रम र हामीले आँटेको एचआइभी रोकथाममा सहभागी भइदिनु भएकोमा हृदयदेखि एफएचआई आशा परियोजनाको तर्फबाट धन्यवाद दिन चाहन्छु खासगरी रोजगारी रवसर को खोजी में भारत का ठूला शहर जाने जानेपी का भोगाई रस में बस्ता आईपर्ने जोखिम का बारे में क्र करना नहींक्वल एक्सेस नेपाल लगभग चार वर्ष जी अगाड़ी देख रेडियो कारदेश शुरू रेडियो नेपक्वल एक्सेस ने सैटेलाइट चैनल और मध्य तथा सुदूरपश्चिम नेपतवटा एफएम मफतारत का लाख नेपाली श्रोताप्ताहिक रूप में नियमितगि यह रेडियो कार्यक्रम सक एक्सेस पनि एउटा यो अन्तको मतलब यो होइन कि अब एचआईभीको बारेमा हामी कुरा नै गर्दैनौ खालि त्यति हो कि देश प्रदेश भन्ने कार्यक्रम चाहिँ अन्तमा आछ र यसलाई अर्को रूपमा हामी फेरि यसलाई कसरी प्रस्तुत गर्ने भन्ने सोचमा चाहिँ छौ हामी र त्यो रूप चाहिँ कसरी हुन सक्छ भन्दाखेरि एचआईभी एड्स अथवा यौनरोगसँग सूचनाहरू सँगसँगै सम्बन्धित सेवाहरू पुऱ्याउन सकिन्छ त होइन त्यस्ता किसिमका पार्टनरसिपहरू गरेर सेवाहरू सँगसँगै सूचनालाई पनि पुऱ्याउने र सामाजिक बजारीकरणको मान्यता अनुरूप कसरी गर्ने भन्ने त्यो सोच चाहिँ हामीले बनाइराखेका छौँ अझ त्यो सुरुको स्टेजमा छ त्यसकारण अहिले नै हामी यो यसरी छ भनेर पनि यकिन गरेर भन्न सक्ने छैनौँ त्यही पनि श्रोताहरूलाई हामी के भन्न चाहन्छौँ भन्दाखेरि उहाँहरूसँग हाम्रो जुन एक किसिमको नजिकपन बसिसकेको छ यो कार्यक्रमको माध्यमबाट इकोलासेस र देश प्रदेशलाई उहाँहरूले जसरी चिन्नु भएको छ जसरी हामीले पनि उहाँहरूलाई चिनेको छौँ यो एउटा कार्यक्रम बन्द भएर मलाई लाग्छ उहाँहरूसँगको हाम्रो नाता टुट्दैन ना। एचआइबी बसाइसराई महिलाहरू विरुद्ध हुने हिंसा महिलाहरू विरुद्ध हुने हिंसा र एचआइभीमा भएको अन्तर सम्बन्ध यी सबै विषयहरूलाई समेटेर हाम्रो अर्को कार्यक्रम छ समझदारी र म चाहिँ सबै श्रोताहरूलाई के भन्न चाहन्छु भने त्यो कार्यक्रम कृपया सुनिदिनुहोस् अब जुन रेडियोहरू भूपग्रह सेटेलाइट रेडियो पनि र साधारण रेडियोहरू पनि यो परियोजना अन्तर्गत विभिन्न समुग समूह समूहमा छन् गाउँ गाउँमा छन् समुदायहरूमा छन् हामी चाहिँ यो रेडियोहरू त अब त्यही समुदायमै रहन्छ त्यसकारण इकोलाक्सेसका अन्य थुप्रै कार्यक्रमहरू छन् मैले अहिले भने जस्तै त्यहाँबाट आउने कार्यक्रम सूचनाहरू लिएर सायद तपाईँहरूले गर्ने आफ्नो निर्णयहरूमा केही प्रभाव पार्न सक्छ त्यो सूचनाहरूले त्यसबाहेक तपाईँहरूलाई सशक्त पार्न पनि सक्छ भन्ने हामीले आशा गरेका छौँ त्यसकारण त्यो निरन्तरता दिनुहोस् भन्ने हाम्रो सन्देश छ रेडियो कार्यक्रमका विभिन्न खण्ड मध्ये पनि श्रोताहरूले अत्याधिक मन पराउनु भएको नाटक श्रृङ्खला स्वदेश यात्राको कथावस्तु त सकिसकेको छ तर सहभागी साथीहरूको माग अनुसार आज हामीले नाटक श्रृङ्खला स्वदेश यात्रामा विभिन्न भूमिकामा आउनुभएका कलाकार साथीहरूसँग यहाँहरूको प्रत्यक्ष भेट गराउँदैछौ नाटक श्रृङ्खला स्वदेश यात्राका नर्पता डबल्या धनपति शङ्कर लगायतका कलाकार कुराकानी समेटिएको रेडियो सामग्री लिएर आउँदै हुनुहुन्छ श्रृङ्खलाका लेखक विनोद गिरी स्वदेश यात्रा श्रृङ्खलाको लामो कथा सुनिसकेपछि सुरक्षित रहनको लागि हामीले अपनाउनु पर्ने कुराहरूबारे हामीलाई प्रशस्त ज्ञान मिलेको छ एचआईबी संक्रमितलाई हामीले गर्नुपर्ने र कर्तव्यको बारेमा चेतना आएको छ अझ स्वदेश यात्रा श्रृङ्खलामा पात्रहरूले गरेका जीवन्त र वास्तविक अभिनयले हामीलाई हाम्रै कथा सुनिरहेका छौ भन्ने आभास भइरह्यो स्वदेश यात्रा श्रृङ्खलाको तिनै केही प्रमुख पात्रहरूलाई आज हामीले कार्यक्रममा निम्त्याएका छौं नाटक श्रृङ्खला स्वदेश यात्रामा उहाँहरूले निभाउनु भएको भूमिका उहाँहरूको विचार अनि अनुभव जान्ने प्रयास आज हामी गर्नेछौ स्वदेश यात्रा श्रृङ्खलामा तपाईँले बढी भन्दा बढी मन पराउनु भएको पात्रहरू मध्ये हुनुहुन्छ डबल्या र नर्पता गोविन्द खड्काले डबल्याको चरित्र निभाउनु भएको छ भने क्रिस्मा नर्पताको चरित्र <laughs> मलाई यो नाटक सुरु भएदेखि नै अहिले स्वदेश यात्रामा म डबलियाको रोलमा भएँ त्योभन्दा अगाडि देश प्रदेश थियो त्यसमा म नरेन्द्रको रोलमा थिएँ झन् चार वर्ष आइपुग्दाखेरि मलाई यस्तो अनुभव भयो म एउटा पत्रकार मान्छे कलाकारिता नाटक मैले जान्दै नजानेको तर अहिले त कता कता पुरै कलाकारै हुन्छ स्वदेश यात्रा सुनेर सम्पूर्ण श्रोता साथीहरूमा चाहन्छु र साँच्ची नै दुई वर्षसम्म यो नर्पदाको क्यारेक्टरमा म रहँदाखेरि धेरै कुराहरू सिक्ने मौका पाएँ जस्तो एचआईबी संक्रमितका कुराहरू छन् यसमा जागरण फैलाउने काममा यहाँ अभियानमा लाग्नु भएको छ एउटा गाउँले युवाको हैसियतबाट अब कुरा चाहिँ गर्नुभयो हरेक यो जुन ठाउँमा लक्षित छ यो नाटक म त्यो क्षेत्रको मान्छे पनि हुँ यो नाटकमा जसरी हामीले सन्देश एचआइबी एड्सका बारेमा जसरी सन्देशहरू दियौँ त्यसले प्रत्यक्ष रूपमा श्रोताहरू जसले यो नाटक निरन्तर रूपमा सुन्नुभयो उहाँहरूका हकमा अत्यन्तै लाभदायक भएको छ अछामको सन्दर्भमा म कुरा गरौँ अछामका जो एचआइबी सङ्क्रमित भनेर अत्यन्तै खुम्चिएर भित्र बसेका मान्छेहरू यो नाटक श्रृङ्खला सुरु हुँदै गर्दा अस्पतालहरूमा जाने रगत परीक्षण गराउने त्यस म एचआइबी सङ्क्रमित हुँ भन्न बिना हिचकिचाट समाजमा आउने अवस्था बन्यो फेरि यो पश्चिम नेपालका महिलाहरू त अत्यन्तै लाजमान्ने आफ्ना भित्रका कुराहरू पनि श्रीमान शुद्धलाई समेत भन्न लजाउँछन् त्यस्तो समाज हो त्यो समाजमा यसले आफ्ना कुरा निर्धक्कसम्म भन्न त्यस पछाडि श्रीमानलाई सरसल्लाह -सर दिन निर्धक्कसँग अब एचआइभी रोक्नका निम्ति रगत परीक्षण गराएपछि मात्रै आफ्नो श्रीमान इन्डियाबाट फर्किँदाखेरि सम्पर्क गर्ने त्यस पछाडि कन्डम जस्ता अस्थायी साधनहरू प्रयोग गर्नमा केही रूपमा चेतनशील भएका छन् तर त्यो समाजका कारणले पनि चेतनाको स्तर अझै जगाउनु चेतना अझै पुर्याउनु र जागरुक गराउनु त अवश्य पनि जरुरी छ धेरै मान्छेहरू चाहिँ बाहिर निस्किने उपचार गराउने रगत परीक्षण गराउने कोही पनि एचआइबी पीडित आयो भने छुन डढाउने छोको खान डढाउने सँगै बस्न डराउने त्यस्तो व्यवहारहरूमा चाहिँ अवश्य पनि कमी आएको छ भन्ने मलाई पूर्ण विश्वास लागेको छ उहाँहरू हुनुहुन्थ्यो नाटक श्रृंखला स्वदेश यात्रामा डबल्या र नर्पताको चरित्र निभाउनुभएका गोविन्द खड्का र क्रिस्मा पोखरेल गरिरहेका छन् सुख दुःख भनेकै जिन्दगी हो बुझ्यो दिदी तपाई कति समझदार हुनुहुन्छ तपाईले भनेको कुरा सुन्दै जादा, मन हल्मो हुन्छ बाँच्ने आशा पलाउँदै जान्छ तपाईले यस्ता कुराहरु कसरी भो दिदी स्वदेश यात्रा श्रृंखलामा ज्यादै प्रभावकारी र सकारात्मक भूमिका निभाउनु त्यसै गरी हाम्रो रूढिवादी समाजमा एचआईबी संक्रमित महिलाले परिवार र समाजबाट भोगेका यातनालाई जीवन्त रूपमा प्रस्तुत गर्न हुने पात्र सम्झना अर्थात तारा केसी पनि आज हामीसँग हुनुहुन्छ केही नखाने बाहिर निस्किने अन्जु देवजाजी र ताराकेशत्रा नाटक श्रृङ्खलामा अभिनय गर्नुभएको छ खास गरी अन्जुजी जुन केरीको भूमिका गर्नुभयो कस्तो गर्नुभयो मैले यसमा जुन केरीको भूमिका जुन जसको चाहिँ श्रीमान विदेशमा काम गरेर एचआइबी पीडित भएर आएको हुन्छ होइन अब त्यस्तो श्रीमानलाई स्याहारेर छुँदैमा उ गर्दैमा सर्दैन माया गर्नुपर्छ भन्ने हिसाबले स्याहार्छ होइन अनि पछि गएर उसले अरू अर्को जुन एउटा पीडित महिलालाई पनि उस सम्झना भन्ने एउटा महिलालाई पनि उसले आफ्नो घरमा राखेर रा, स्याहारेर रा। सबैलाई एचआइभीको बारेमा चाहिँ अब शिक्षा दिएर एउटा स्वयंसेविकाको भूमिका चाहिँ उसले निभाएको छ यसमा होइन त्यो भूमिकालाई चाहिँ अनि आफूले मैले मनदेखि नै अब भित्रदेखि नै त्यो त्यही भूमिकालाई निर्वाह गर्दाखेरि चाहिँ मलाई खुसी लागेको छ किन म मा मार्फत चाहिँ त्यो भूमिकाले चाहिँ शिक्षा दिएको छ एचआइबी बारेमा चाहिँ होइन भन्ने कुरा चाहिँ मलाई लागेको छ र मलाई म खुसी पनि छु सँगै हुनुहुन्छ ताराजी पनि जसले सम्झनाको भूमिका निर्वाह गर्नुभएको थियो पीडित महिलाको भूमिका निर्वाह गर्नुभएको थियो सम्झनाजी तपाईँलाई कस्तो लागेको त्यो चरित्र निर्वाह गर्दाखेरि चाहिँ नि ओहो त्यो साँच्चै नै मैले फिल गरेँ दा वास्तवमा कति जटिल छ त हाम्रो गाउँघरमा यस्तो समस्या यो अशिक्षाको कारणले कति मैले भोगे जस्तो क्यारेक्टर मैले भोग को अवस्थ भोग्ने महिला अवस्थ समझा सा दही दुख लगे म आपूला चाह वास्तविक एचआईवी पीड़ित हो कि भन्ने मैले महसुस गरेँ जुन के अरे दिदीले चाहिँ नि मलाई सहयोग गर्नुभयो उहाँले स्विकार्नुभयो मलाई यस्तरी सँगै बस्दैमा माया गर्दैमा सर्दैन र माया र महत्त्व पायो भनेदेखि चाहिँ नि राम्रोसँग लामो समय बाँच्न सक्ने हुन्छन् भनेर भनेपछि मेरो मानसिक अवस्था पनि निकै बलियो भयो त्यो क्यारेक्टर मार्फत मलाई एउटा आत्मविश्वास भयो र मलाई जहाँसम्म लाग्यो कि मैले निर्वाह गरेको क्यारेक्टरले चाहिँ नि धेरै मान्छेहरूको मानसिकतामा चाहिँ परिवर्तन ल्यायो होला आत्मविश्वास ल्यायो होला भन्ने मलाई लागेको छ यो भूमिका निर्वाह गर्न पाउँदा चाहिँ नि मलाई धेरै खुसी लागेको छ कि जसबाट मान्छेहरूले धेरै कुरा सिक्यो होलान् र उनीहरूको मानसिकतामा परिवर्तन पनि आयो होला भन्ने मैले सोचेकी छु उहाँहरू हुनुहुन्थ्यो जुनकिरीको भूमिका निभाउनु भएकी अन्जु देउजा र सम्झनाको भूमिका निभाउनु भएकी तारा केसी यसआईबी संक्रमित भएपछि आफ्नो जीवनप्रति निराश भएका धेरै उदाहरणहरू हाम्रो समाजमा भेटिन्छन् तर रेखदेख र परहेजमा ध्यान पुर्यायौँ भने यसैबी संक्रमित भए पनि लामो समयसम्म सक्रिय जीवनयापन गर्न सकिन्छ भन्ने सन्देश दिँदै प्रभावकारी भूमिका निभाउनु हुने पात्र हुन् शङ्कर अथवा भनौँ मदन सुवेदी बम्बईमा बसेर रह धेरै काम गरे त्यहाँ धेरै छन् जो वर्षौंसम्म परिवारबाट टाढा रहेर काम गरिरहेका छन् रमा रणिक आनंद सानु को नाम में सान लापरवाही को कारणबाट एचआईवी संक्रमित बन पुगे हम गाँव अच कम कर बम्बई में जाते उन्नीह में एचआईवी बारे में ज्ञान र चेतना दिन सको होने मैं गलती को प्रयास शंकर जो शंकर भूमिका एटा विदेश गए काम करने सिलसिला में एचआईवी पीड़ित बनो योगकना है यथार्थ हो ये व्यक्ति जुन एचआईबी संक्रमित भैई के तस्त व्यक्ति डराएर सामजदि बाहर भेर अरू स्वस्थ व्यक्ति सरह नई उसले चाहिँ नि समाजमा आएर कुनै पनि काम जो स्वस्थ व्यक्तिले गर्नसक्छ त्यो काम गर्न सक्छ भन्ने चाहिँ नि जुन यो नाटकमा देखाइएको छ जो व्यक्ति एचआइबी सङ्क्रमित छ उसले पनि यस्ता यस्ता समाज सेवा गर्न सक्छ र अरूलाई पनि यस किसिमको जानकारी दिनसक्छ भन्ने कुरा पनि यो नाटकमा चाहिँ नि देखाइएको छ र मैले त्यो क्यारेक्टर गरेँ र मैले पनि धेरै कुरा सिक्ने मौका पाएँ नाटक स्वदेश यात्रा श्रृङ्खलाका यस्ता धेरै घटना तथा पात्रहरू छन् जसलाई हामी कहिल्यै पनि भुल्न सक्ने छैनौँ धनपति छविलाल रामदत्त, निलु बुद्धि शर्मिला काकी सुन्तली दुर्गा विशुकाका सोमनाथ काका खडानन्द रामलखन स्वास्थ्य कार्यकर्ता संगीता पण्डित बाजे आदि लगायत अरू पनि थुप्रै पात्रहरू छन् तर समयको सीमितताका कारण उहाँहरू सबैजनालाई भेटेर प्रत्यक्ष कुराकानी गर्न सकिएन सकारात्मक सोचले सकारात्मक कार्यतर्फ डोर्याउँछ सकारात्मक कार्यको परिणाम जहिले पनि असल हुन्छ नाटक स्वदेश यात्रा श्रृङ्खलाले मूल रूपमा यही सन्देश दिएको छ इने कुरालाई आफ्नो जीवनमा अनुसरण गर्दै एउटा सार्थक र उद्देश्यमूलक जीवन जिउन जीवन हामीलाई हौसला दिएको छ जस्तो सुकै परिस्थिति आए पनि जीवनप्रति आशावादी भई क्रियाशील भइरहनुपर्छ भन्ने स्वदेश यात्राले दिएको पाठ हामी कहले कह बिर्सन सकने देश परदेश कार्यक्रम लहरको अन्तिम भागमा आज हामीले सन् दुई मा देश परदेश कार्यक्रम सुरु गर्दाको सन्दर्भलाई सम्झ्यौँ अनि कार्यक्रमको प्रभावकारिता र यसपछिका योजनाको बारेमा पनि चर्चा गर्यौं त्यसै गरी नाटक श्रृङ्खला स्वदेश यात्राका चर्चित पात्रहरूसँगको कुराकानी समेटिएको रेडियो सामग्री पनि आज हामीले सुन्यौं कार्यक्रममा आजका विषयवस्तु तपाईँले सदाजै मन भयो होला भन्ने हाम्रो आशा छ एचआई फ्युचर्स र आम्दाको प्राविधिक अनि USAID आशा परियोजनाको आर्थिक सहयोगमा इकोलेक्सेस नेपालले प्रस्तुत गरेको रेडियो कार्यक्रम देश परदेश आजबाट सकिएको छ एक सय चौरानब्बे हप्तासम्म नियमित रूपमा कार्यक्रम सुनेर सक्रिय सहभागी हुनुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद हस्त एक सय चौरानब्बे हप्तासम्मको नियमित साप्ताहिक बसाईलाई आजबाट टुङ्ग्याउने अनुमति माग्दै सहकर्मीहरू उपेन्द्र अर्याल विनिता श्रेष्ठ र जया लुइटेल अनि नाटक स्वदेश यात्रा श्रृङ्खलाका लेखक विनोद गिरीसँगै म पवन न्युपाने र म अनुपाध्याय पनि विदा हुन्छौ न